मोरङदेखि झापासम्म जङ्गलमा छापा एक दिन साँझ पक्का म विराटनगरमा एलिट क्लबबाट घरतर्फ आइरहेको थिएँ मलाई एकजना प्रहरीले तपाईँसँग हाम्रो डिएसपी साहबले एकछिन कुरा गर्न खोज्नु भएको छ जाऊ भने दायाँ बायाँ हेरेको त मलाई चारैतिरबाट प्रहरीहरूले घेरिसकेका रहेछन् नाइनास्तै गरे पनि उनीहरूले जसरी पनि लैजाने स्थिति रहेको मैले बुझेँ त्यसपछि म प्रहरीको साथ लागि डिएसपी कार्यालय गएँ डिएसपीले मलाई शिष्टताका साथ स्वागत गरी आफ्नो कोठामा लगेर चिया खुवाए उनले हजुरले आजको रात यहीँ बस्नु पर्यो माथि अञ्चलादित सापको यस्तै आज्ञा छ भने म अब थुनामा परे भन्ने लाग्यो नजिकैको पसलबाट मेरा निम्ति खाना ल्याइयो डिएसपी तराईवासी थिए मेरी श्रीमतीले बनाएको आँखको अचार भने खाना खाने बेलामा उनले अचार ल्याएका थिए उनले दोकानबाट नयाँ तन्ना किनेर खाटमा बिछ्याइदिएका थिए उड्नका लागि भने ठिकै खालको कम्मल थियो उनले मलाई विनम्र व्यवहार गरेका थिए यसो हुनुमा त्यहाँका अञ्चलाधीशको भूमिका थियो होला त्यस बेला अञ्चलाधीश बद्री विक्रम थापा थिए उनी अत्यन्तै शिष्ट स्वभावका र स्वयं पनि पहिले राजनीति गरेर पक्राउ परेका व्यक्ति थिए उनी मृदुवासी र ज्यादै सहयोगी भावनाका थिए भोलिपल्ट मलाई न्यायाधीशको निवासमा लगियो अञ्चलाधीश बद्री विक्रमले केही दिन बस्नु पर्यो अहिले केही त्यस्तो परेको छ तर यहीँ महका तल बस्ने कोठाको व्यवस्था म मिलाउँछु जेलमा नजाउँ त्यहाँ दुःख हुन्छ म पनि जेलमा बसेको मान्छे जेलमा कति दुःख हुन्छ मैले पनि अनुभव गरेको छु भने मलाई अञ्चलाधीश निवासको एउटा कोठामा बस्ने व्यवस्था गरियो केही समयपछि धरानबाट मोहन पोखरेल बेण्डु आचार्य शङ्कर आचार्यहरूलाई पनि प्रहरीले ल्याए हामी अञ्चलाधीश निवासमा थुनामा पर्यौँ त्यहाँ हामीलाई बिहान बेलुका दुई भात खाना दिइन्थ्यो दिनमा दुई कप चिया दिने गरिएको थियो हामी थुनामा बसेका थियौँ पञ्चायती व्यवस्थामा वामपन्थीहरू थुनामा पर्नु अस्वाभाविक थिएन तर त्यसै बेला हामी किन थुनामा पर्यौँ हामीले थाहा पाउन सकेका थिएनौँ थुनामा परेका डेढ दुई महिनापछि अञ्चलाधीश बद्री विक्रम आएर होइन त्यस्तो केही रहेनछ आत्तिनु पर्दैन भने उनले की खोजे, की पाये, की पाये के खोजे के पाए के पाएनन् आत्तिनु पर्ने कुरा के थियो त्यसको कारण के थियो र अब नआतिनु पर्ने कुरा के रहेछ हामीले केही बुझ्न सकेनौँ बद्री विक्रमको स्वभाव नै यस्तै हो भन्ने लाग्यो बद्री विक्रमले त्यस्तो कुरा केही रहेनछ भने पनि त्यसको पन्ध्र बिस दिनमा हामीलाई विराटनगर जेल चलान गरियो हामी सबैलाई शान्ति सुरक्षाको पूर्जी दियो विराटनगरको पुरानो जेलमा एकातिर महिला र अर्कातिर पुरुष बन्दी राख्ने ठाउँ थियो महिला जेलको तलपट्टि महिला र माथिपट्टि पुरुष राजनीतिक बन्दी राखिन्थ्यो हामीलाई माथिलो तलामा क श्रेणीको सिधा दिएर राखियो अब हामीले शुद्ध कैदी भएर जेल जीवन सुरु गर्यौँ कमल कोइरेलालाई रह पनि समातेर त्यहीँ राखिएको थियो जोगबनीको बमकाण्डमा काङ्ग्रेससँगै उनलाई पनि पोलिएको थियो केही दिन हामीसँगै बसेपछि उनलाई काठमाडौँ जेल चलान गरियो हामी त्यहाँ विद्यार्थी नेता कृष्ण पोखरेल राधेश्याम दली र दधिराम आचार्यलाई पनि ल्याइयो केही समयपछि धरानबाट रामप्रसाद खनाललाई पनि पक्रिएर ल्याइयो अब बन्दी जीवन पनि एक प्रकारले रमाइलो नै लाग्न थाल्यो मैले त्यहाँ कालमार्क्सको दास क्यापिटल नोट बनाएर पढेँ थुनामा परेका युवा विद्यार्थीहरूका लागि मैले पार्टी कक्षा पनि चलाएँ महाभारत र रामायण पनि परेँ छ महिना सुरक्षा ऐन अन्तर्गत थुनामा राखेपछि हामीलाई रिहा गरियो जेल पर्नु वा जेलबाट छुट्नु राजनैतिक कार्यकर्ता लागि सामान्य कुरा थियो यो कुनै समाचारको विषय नै बन्दैन जेलबाट छुटेपछि मैले पूर्व कोशीका साथीहरूसँग सम्पर्क गरेँ राजनीतिक परिस्थिति बुझ्ने भन्ने सल्लाह अनुरूप म काठमाडौँमा आएँ काठमाडौँमा आउँदा सधैँ अग्रज नेताहरूलाई भेट्ने मेरो बानी थियो टङ्कप्रसाद आचार्य दिल्ली रमन रेग्मी र सूर्यप्रसाद उपाध्यायलाई भेट्थेँ कम्युनिष्ट नेताहरूसँग भेट्नु त स्वाभाविक नै थियो त्यसबाहेक बनारस पर्दाका मेरो साथी गणेश शर्मा पछि वरिष्ठ अधिवक्ता हुनुभयो वासुदेव ढुङ्गाना सिन्धुनाथ प्याकुरेल नेपाल चीन मैत्रीसङ्घका पूर्णबहादुर एमए गोविन्द भट्ट गोविन्द वियोगी सुरेन्द्र बहादुर नेवा आदिसँग भेट्ने गर्थे साथी बेला बेलामौका मा म कांग्रेस के का नेता और समाजसेवी बुद्धिजीवी भी भेटने करथे इस काठम्डू का नया क्रा थाइर आपक्षेत्र में काम करना सजिलो ये भेट का क्रम में एकपटक मूर्यप्रसाद उपाध्याय कहाँ गए वहां ते बेला राजनीति को चतुर कूटनीतिज्ञ मानूं वहां ने कांग्रेस को हाईकमाण्ड में बीपी प्रधानमंत्री वहां गृहमंत्री होत्रह साल के कांड में पकड़ाऊपरे कई समय पीछे छूट्भ काठमाडौँमा बसेर दरबार भारत र बीचमा बिचमा उहाँ गोटी चाल्नुहुन्थ्यो उहाँ हु। आफूलाई चाहिने जतिको सूक्ष्म जानकारी राख्नुहुन्थ्यो उहाँले हु। कहिले आउनुभयो भनेर सोध्नु भयो मैले केही दिन अगाडि आएको बताएँ उहाँले यस्तो डुब्लो पातलो मान्छेलाई पक्राउ गर्न किन यत्रो हङ्गामा मचाएको रहेछ मोरङदेखि झापासम्मको जङ्गल छान्ने काम भयो अरे यो रे के हो भनेर सोध्नु मैले केही कुरा बुझिनँ र के भन्न खोज्नुभएको हो भनेर सोधेँ उहाँले यो सरकार निगममा छ तपाईँहरूको गतिविधिबाट आत्तिएर मोरङ र झापाको जङ्गलमा छापा मारियो पछि तपाईँले सविस्तार बुझ्नुहोला भन्नुभयो नभन्दै पछि मैले बुझेँ घटना त गम्भीर नै भएको रहेछ एकजना प्रितम सिंह भन्ने व्यक्तिले भारतबाट आएर काठमाडौँमा नक्सलाइट भन्ने प्रचार गर्न थालेछ र पक्राउ परेछ उसँग बयान लिँदा उसले भनेछ म नक्सलाइट हुँ भारतबाट चारो मजुमदार कानु सन्याल म र यतातिरबाट भरतमोहन अधिकारी र उनका मित्रहरू मिलेर <laughs> कोअर्डिनेसन कमिटी निर्माण भएको छ यो कमिटीले दुवै देशमा सशस्त्र संग्राम चलाइरहेको छ त्यही कोअर्डिनेसन कमिटीको सदस्यका रूपमा म काठमाडौँमा आइ यहाँ सम्पर्क गर्दा गर्दै पक्राउ परेको हुँ यस्तो पूर्ण साविती बयान भएपछि प्रितम सिंहलाई जेल चलान गरिएछ मनमोहन दाजुले पनि प्रितम सिंहलाई जेलमा भेटेको कुरा सुनाउनुहुन्थ्यो नक्सलवादीको जंगलमा कानुन सुन्याले मलाई भारतीय नक्सलाइट र पूर्वकोशी प्रान्तीय कमिटीको कोअर्डिनेसन कमिटी बनाई सशस्त्र क्रान्ति गरौ भन्ने प्रस्ताव गर्ने र पछि प्रितम सिंहले प्रहरीमा बयान दिँदा त्यही कुरा भन्ने यो कसरी भयो मैले अझसम्म यो रहस्यको गाँठो भेटाउन सकेको छैन प्रितम सिंहलाई जेल चलान गरेपछि मलाई विराटनगरमा पक्राउ गरिएको रहेछ र अरू साथीहरूलाई पनि विभिन्न ठाउँमा पक्राउ गरिएको रहेछ बद्री विक्रमले मलाई विराटनगरमा पक्राउ गर्नुको कारण त मैले बल्लपो बुझेँ केही समयपछि कुनै शक्ति केन्द्रबाट सरकारलाई प्रितम सिंहको वास्तविक रूपबाट सप्रमाण पेश भएछ त्यसपछि फेरि प्रितम सिंहलाई बोलाइ बयान गराइएछ ऊ आफ्नो पहिलेकै बयानमा अडिक रहेछ यसरी तीन चारपटक बोलाइ बयान गराए पनि ऊ आफ्नो पुरानो बयानमा अडिक भएपछि डिआइजी स्तरबाट बयान लिने सल्लाह भएछ डिआइजीले बयान लिँदा पनि पहिले उसले त्यहीँ बयान दिएछ तर डिआइजीले प्रितम सिंहलाई उसको भारतीय गुप्तसर विभागको तस्विरसहितको परिचय पत्र कोड नम्बर र भारतीय गुप्तसर विभागसँग संलग्न रहेका तीन चारवटा तस्विर देखाएछन् त्यसपछि प्रितम सिंहले आफ्नो बयान फेरि आफू नक्सलवादी नभएको र भारतीय गुप्तचर विभागमा भएको बताउँदै एउटा मिसन लिएर आएको हुँ भनेपछि कुरा चर्लङ्ग भइहाल्यो यत्रो ठूलो षड्यन्त्रको खेल भएको रहेछ यस प्रसङ्गमा नेपाली राजनीतिक वृत्तमा सबैले चिन्ने भारतीय प्रोफेसर एसटी सुखदेव मुनिको मसँगको भेटको चर्चा गरौँ म जेलबाट चुटेपछि मलाई भेट्न उनी दिल्लीबाट काठमाडौँ आएका थिए एसटी मुनि मेरो विराटनगरको घरको बरन्डामा बेन्च थियो त्यहीँ बेन्चमा बस्न अनुरोध गरी मैले उनको स्वागत गरेँ अनि उनको परिचय मागेँ यसअघि मेरो उनलाई चिनेको थिएन उनी दिल्लीबाट आएको म प्रोफेसर एसटी मुनी हुँ भने नेपाली क्रान्ति र सशस्त्र सङ्घर्षको आजको अवस्था के छ यसको भविष्यको सम्भावना के छ आदि विषयमा उनले मसँग जिज्ञासा राखेँ मैले नेपालमा निरङ्कुश पञ्चायत विरुद्ध शान्तिपूर्ण आन्दोलन नै गर्नुपर्छ वाम र काङ्ग्रेस मिलेर आन्दोलन गर्नुपर्छ यसको विकल्प छैन भने कुराकानीका सिलसिलामा मैले बिपी कोइरेलाको प्रशंसा पनि गरेँ यति कुरा मैले के भनेको थिएँ एसटी मुनिको म रुचि नै हराएर गयो दिल्ली दिल्लीदेखि पैसा खर्च गरेर आएको बेकार भयो भन्ने परेछ ग्यार राजनीतिक कुरा धेरै भएन चिया खाएर सामान्य शिष्टाचारपछि उनी बिदा मागेर हिने त्यसपछि विभिन्न अवसरमा एसटी मुनिसँग काठमाडौँ र दिल्लीमा भेट भएको छ तर सामान्य हात मिलाउने काम मात्र हुन्छ उनी मसँग रुचि लिएर कुरा गर्दैनन् धेरै पटकको भेटमा मैले यस्तो अनुभव गरेको छु राजनीतिमा नयाँ मोड दुई हजार पच्चिस सालतिर नेपालको राजनीतिमा नयाँ दौड सुरु भयो विश्वेश्वर प्रसाद कोइरेला गणेशपान सिंहहरू जेलबाट छुट्नु भयो केही समयपछि मनमोहन दाजु र शम्भुरामजीहरू पनि छुट्नु मोहन विक्रम भने अझै जेलमा नै हुनुहुन्थ्यो प्रमुख नेताहरू जेलबाट छुटेपछि नयाँ राजनीतिक परिस्थितिको सृजना भयो मनमोहन दाजु विराटनगर आउनुभयो हामीले पूर्वकोशी प्रान्तीय कमिटीको बैठक गऱ्यौँ कमिटिगत रूपमा उहाँको स्वागत गर्ने र अब कसरी काम अगाडि बढाउने भन्ने विषयमा कमिटीमा छलफल गर्ने निर्णय भयो बैठक भयो निकै छलफल पनि भयो मनमोहन दाजुले भन्नुभयो तपाईँहरू पूर्वकोशी प्रान्तीय कमिटीका साथीहरूले राम्रो काम गर्नु गर्नुभएको छ यहाँ तपाईँहरू काम गर्नुहोस् म केन्द्रीय स्तरमा सबैले समेट्ने प्रयास गर्छु पुष्पलाल तुलसीलाल सबैसँग भेट्छु यस कुरामा तपाईँहरूले सहयोग गर्नुहोस् यो विचार हामीलाई राम्रो लाग्यो हामीले भन्यौँ तपाईँको प्रयासमा हाम्रो पूर्ण समर्थन र सहयोग रहनेछ मनमोहन दाजु त्यहाँबाट तुलसीला र पुष्पलाललाई भेट्न दरभङ्गा बनारस जानुभयो पछि शम्भुरामलाई भेट्न काठमाडौँ जानुभयो त्यहाँ धेरै साथीहरूलाई भेट्नु तर कुनै सकारात्मक सङ्केत देखा त्यसपछि उहाँ विराटनगर फर्कनु उहाँ सक्रिय भएर पूर्वकोशी प्रान्तीय कमिटीको काममा लाग्नुभयो त्यसै हामीले लेनिनको शतवार्षिकी पारेर नवजागरण नामक सैद्धान्तिक सङ्ग्रह प्रकाशन गऱ्यौँ जसको सम्पादक मनमोहन दाजु हुनुहुन्थ्यो यसमा मनमोहन दाजुका दुईवटा लेखहरू थिए मैले लेनिनको जीवनी सम्बन्धमा एउटा र मार्क्सवादी अर्थशास्त्रका विषयमा अर्को लेख लेखेको थिएँ त्यस सङ्ग्रहमा कमल कोइरेला जनार्दन आचार्य रामप्रसाद कनाल मोहनचन्द्र लगायतका साथीहरूका लेख पनि छन् त्यो सङ्गालो बहुतै चर्चित भयो त्यसले देशभरि नै नयाँ उत्साह ल्यायो हाम्रो पार्टीमा नक्सलवादीहरूको घुसपेट भएको कुरा मैले माथि उल्लेख गरेको छु उनीहरूका क्रियाकलाप निकै बढ्न थालेँ मलाई एउटा घटना सम्झना आइरहन्छ त्यसबेला मनमोहन दाजु र म हाम्रो घरको अगाडिपट्टिको बरन्डामा बसेर अखबार पढिरहेका थियौँ साँझ पर्नै लागेको थियो रामनाथ दाल एकजना साथी लिएर त्यहाँ आइपुग्नु उहाँले ल्याउनु भएको साथी हाम्रा लागि अपरिचित नै हुनुहुन्थ्यो मैले कता आउनुभयो रामनाथजी भनेर सोधेँ उहाँले मोरङमा पार्टी काममा आएको थिएँ तपाईँले नभेटिकन जान मन लागेन यहाँ पसैँ भन्नुभयो त्यस्ताका स्टेट्सम्यान पत्रिका हामी नियमित पढ्ने गर्थ्यौँ त्यस दिनको स्टेट्सम्यानमा नक्सलवादी नेता चारू मजुमदारलाई पक्राउ गरी पुलिस थानामा राखिएको खबर छापिएको थियो मैले रामनाथजीलाई भने हेर्नुहोस् चारू त पक्राउ परेछन् नि उहाँले यो सक्दैन भन्ने जवाब दिनुभयो मैले अखबार हेर्नुहोस् न भनेर त्यो पत्रिका उहाँलाई हेर्न दिएँ उहाँले यो सबै झुट्टो हो भन्नुभयो मैले स्टेट्सम्यान जस्तो पत्रिकामा लेखेको कुरा पनि पत्याउनुहुन्न भन्दा उहाँले पत्याउनु भएन उहाँले यो सरासर झुटो हो मात्र भन्नुभयो उहाँ कस्तो विश्वासमा हुनुहुन्थ्यो भने दुई वर्षभित्र पश्चिम बङ्गाल कब्जा हुन्छ र केही वर्षमा सम्पूर्ण भारतमा कम्युनिस्ट क्रान्ति सफल हुन्छ उहाँलाई पूर्ण विश्वास थियो कि केही समयभित्रमा सम्पूर्ण भारत नक्सलाइटहरूको अधिनस्थ हुन्छ एकपटक झापा जिल्ला पार्टी सचिव मदन खपाङ्गेले मलाई के भन्नुभयो भने उनीहरूले चाहे भने जति बेला पनि पश्चिम बङ्गाल लिन सक्छन् तर अहिले देशभर आन्दोलन चलाउनका लागि मात्र तत्काल नलिएको हो उहाँहरूमा यस्तो खालको अन्धविश्वास थियो म कहाँ आएको मौका पारेर मैले रामनाथ दाहाललाई भने यो नक्सलवादी बाटो गलत बाटो म फेरि पनि तपाईँहरूलाई भन्दैछु यसबाट क्रान्ति पुरा हुँदैन क्षति मात्र हुन्छ अहिले पनि म तपाईँहरूलाई भन्छु सोच्नुहोस् यो बाटो गलत हो यो बाटो छोड्दा नै राम्रो हुन्छ उहाँले हाँस्दै भन्नुभयो यहाँ हाम्रो पार्टीको बैठक सकेपछि किन हो किन मलाई भेट्न मन लाग्यो र पसेको हो तपाईँसँग जति नै झगडा गरे पनि म तपाईँपट्टि आकर्षित छु त्यस कारण मात्र आएको तर यी सबै कुरा छोडिदिनुहोस् हामीलाई उपदेश दिने कुरा बन्द गर्नुहोस् अब हामी धेरै अगाडि बढिसकेका छौँ फर्किने ठाउँ छैन कि क्रान्ति पूरा गरिन्छ कि मरिन्छ त्यसपछि उहाँ त्यहाँबाट हिँड्नुभयो रामनाथजीसँग यो मेरो अन्तिम भेट थियो त्यस्ताका भारतमा खास पश्चिम बङ्गालमा नक्सलाइटहरूले मार्क्सवादी नेता कार्यकर्ताहरूको हत्या गरिरहेको समाचार भारतीय पत्र आएका थिए मार्क्सवादी पार्टीको कोलकातास्थित केन्द्रीय कार्यालयको विशेष सुरक्षाको व्यवस्था गरिएको थियो नेताहरूको सुरक्षाको व्यवस्था गरिएको थियो हामी त खुल्लै बस्थ्यौँ त्यसबेला मनमोहन दाजुले भन्नुभयो घरमा केही हतियार राखौँ यसरी खाली बस्नु हुँदैन हामी कहाँबाट गएको केही दिनपछि रामनाथ दाहाल पक्राउ परेको खबर आयो झापामा नक्सलवादीहरूले धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानु ढकालको हत्या गरे त्यो हत्यापछि सरकार झापाले माथि बन्यो रामनाथ डाल कृष्ण कोइकेल बिरेन राजवंशी नेत्र घिमिरे र नारायण श्रेष्ठलाई जेलबाट निकालेर सुखानेको जंगलमा लगे फासिस्ट सरकारले निर्मतापूर्वक हत्या गर्यो यो हत्याको हामीले विरोध गर्यौँ कमल कोइराला महेश उपाध्याय र मैले विरोधमा संयुक्त वक्तव्य निकाल्यौं मनमोहन दाजु र बिपी कोइरालाले पनि यस घटनाको विरोधमा वक्तव्य निकाल्नु यसका नेताहरू मोहनचन्द्र अधिकारी राधाकृष्ण मैनाली खड्गप्रसाद ओली र सिपी मैनाली पक्राउ परे सरकारको दमनचक्रले नक्सलवादीहरूको क्रियाकलापलाई चक्राँचुर पार्यो हामीलाई पनि पक्रिने योजना बन्यो मेरो घरमा प्रहरीले घेरा हाल्यो तर म घरमा नभएको बेला परेको हुनाले प्रहरीको फन्दाबाट उम्केँ मनमोहन दाजु पक्राउ पर्नु भयो मेरो छ्यापछ्याप्ती खोजी हुन थाल्यो मलाई नक्सलवादीका नाममा फसाउने हर कोसिस भयो काठमाडौँबाट मदनमणि दीक्षितले निकालेको समीक्षा पत्रिकामा पक्राउ परेका नक्सलवादीहरूले भरतमोहन अधिकारीको नाम पनि पोले भनेर छापियो मैले जीवनमा एउटा गजबको अनुभव गरेको छु त्यस्ताका कम्युनिस्ट पार्टीसँग आबद्ध भएका भनिएका व्यक्तिहरूबाट मलाई फसाउने हर कोसिस भयो मदनमणि दीक्षित कम्युनिस्ट नै भनेर हिँड्थे उनीबाट मेरा विरुद्धमा प्रचार भयो तर त्यसबेला एलिट क्लबका कम्युनिष्ट पार्टीसँग कुनै नाता सम्बन्ध नभएका साथीहरू शिवप्रसाद रिजाल शारदा रिजाल प्रिन्सिपल गोपाल प्रसाद शर्मा र आमोद प्रसाद उपाध्यायले मलाई जोगाउने काम गर्नुभयो भरतमोहनजी कम्युनिस्ट हो तर नक्सलवादी होइन हुनै सक्दैन भनी उहाँहरू अञ्चल आदेश कहाँ गर्न जानुभयो नक्सलपन्थीहरू सरकारी दमनले अर्कातिर पनि प्रभाव पार्न थाल्यो विचारका कमजोर साथीहरू पार्टीबाट पलायन हुन थाले हाम्रो पूर्वकोशीको सचिवालयका सदस्यहरू मोहन पोखरेल र जनार्दन आचार्यले कम्युनिष्ट पार्टी परित्याग गरी पञ्चायत प्रवेश गर्ने वक्तव्य दिए पूर्वकोशी पार्टीमा समस्याहरू देखियो जुझारू युवाहरू नक्सलवादी चिन्तनतिर लाग्न थाले कोही डर त्रासका कारण पार्टी छोडी पञ्चायत प्रवेश गर्ने र निष्क्रिय बस्न थाले पूर्वकोशी पार्टीको काममा शिथिलता आयो हामीले तेस्रो महाधिवेशन मार्फत डर केन्द्र निर्माण गरी देशमा निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध आदि बेहरी सृजना गर्ने अठोट गरेका थियौँ त्यसतर्फ सफल हुन सकिएन तेस्रो महाधिवेशनले निर्माण गरेको केन्द्रीय कमिटी विभिन्न चिरामा विभाजित भयो यहाँबाट असफल भएपछि म पूर्वकोशीमा केन्द्रित भएर काम गर्न थालेँ केही काम भए पनि अन्तत्ता यहाँ पनि विफल भयो अब मलाई एक क्षेत्रमा मात्र सीमित भएर काम गरेर हुँदो रहेनछ भन्ने लाग्यो सङ्कट पर्दा एक्लो हुँदो रहेछ पूर्वकोशी पार्टीमा यति ठुलो मार पर्दा कोशी मेचीबाहेक अरू क्षेत्रमा कार्यरत कुनै कम्युनिस्ट समूह वा कुनै क्षेत्रीय कमिटीहरू मद्दत गर्न आएनन् राष्ट्रव्यापी पार्टी बनाउनै पर्ने रहेछ एउटा इलाका क्षेत्र मात्र बलियो बाहिर हुँदो रहेनछ भन्ने लाग्यो म राष्ट्रिय स्तरको पार्टी बनाउने अभियानमा लाग्न थाले। अब भने राजनीतिले नयाँ मोड लिन थाल्यो